रेडियो अर्घाखाँचीबाट काठमाडौँ आउँदै गरेको रात्री वर्ष पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाकरेगा विश्वसाद किलामा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ज्यान गुमाउनेमा अर्घाखाँची जिल्ला नरपाने कान्दाजी एक्काइस वर्षका पूर बुढा थोकेको मात्र शनाखत भएको छ एक महिला र एक पुरुषको शनाखत हुन सकेको छैन अर्घखाँचीबाट काठमाडौँको लागि छुटेको लु एक सात तिन तीन तीन नम्बरको बस सड़कमा जमेको माटोमा चिप्लिएर दस मिटर तलब खेतमा खस्दा पन्ध्रजना गम्भीर घाइते भएका छन् आज बिहान साढे पाँच बजीतिर भएको दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय बासिन्दा र प्रहरले उद्धार गरी उपचारको लागि काठमाडौँ पठाएका छन् यसैबीच सिरहामा आज बिहान ट्राक्टर पल्ट्दा तीनजनाको ज्यान गएको छ अरू एघारजना घाइते भएका छन् महोत्तरीको पडोल स्थानको दर्शनको लागि सिरहाको कचवा नारीबाट भक्तजन लिएर छुटेको नासार्थ चार, चार तिन नम्बरको ट्याक्टर कर्चनामा पल्टिएको हो दुर्घटनामा सिराहा इटटारका मुकेश यादव र राम सत्य यादव तथा गुलाब देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ घाइतेको कर्चनामा रहेको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ निर्वाचन र निर्वाचन विरोधी दलहरूसँगको वार्ताका विषयमा छलफल गर्न प्रमुख चार राजनैतिक दल र मन्त्री परिषदका अध्यक्ष सुखिल राज रेग्मी छलफलमा जुटेका छन् प्रधानमन्त्रीको निजी निर्वाचनमा जारी छलफलमा आगामी मंगेर चार गतिको लागि तय भएको निर्वाचनको मितिमा कसरी निर्वाचन गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ सरकार र चार दलले निर्वाचन विरोधी नेकपा माओवादी लगायतका दलसँग वार्ता गर्ने निर्णय गरे पनि अहिलेसम्म वार्ता हुन सकेको छैन नेकपा माओवादीले समेत वार्ता टोली गठन गरे पनि सहमतिमा पुग्न मंगसिरचार को निर्वाचन मृत्यु सानों पर राखे वार्ता होने आज के बैठक के आगामी आर्थिक वर्ष को बजेट आई सको निर्वाचन में कसरी केन्द्रित होने भयफल करने नेता एकीकृत नेकपा माओवादीका विभिन्न विभागको संयुक्त बैठक आज बस्दैछ पछिल्लो समयमा आन्तरिक विवादमा झिएको एकीकृत माओवादीको ब्युरो तथा राज्य समिति इन्चार्जहरूसहितको हिजोको लागि तय भएको बैठक आज बस्न लागेको हो बैठकमा आउँदो विस्तारित बैठकबारे छलफल हुनेछ जो पदाधिकारी बैठकले शरम विवाद उत्पन्न भएपछि संयुक्त बैठक आजको लागि सारिएको थियो पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टीमा अध्यक्ष बाहेक सबै पद हटाउने प्रस्ताव गरेपछि बैठकमा विवाद उत्पन्न भएको थियो बाबुराम भट्टले उपाध्यक्ष पदबाट राजीनामा दिएपछि उत्पन्न विवाद सुल्छाउने प्रयास भएको बेला एकीकृत एक माओवादीमा मार्को विवाद थपिएको हो विवादलाई विस्तारित बैठक अघि नै सामान्य सहमतिका साथ मिलार लैजान बैठक बस्न लागेको हो बैठक पार्टी केन्द्रीय कार्य परिचानामा अहिले केही बेरका केही बेरमा बस्दैछ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने समय आजबाट सकिँदैछ आसन्न संविधान सभाको दोस्रो निर्वाचनलाई लक्षित गरी सुरु गरेको मतदान नामावली दर्ताको समय आजबाट सकिने भएकाले नजिकको दर्ता केन्द्रमा सम्पर्क गर्न निर्वाचन आयोगले आग्रह गरेको छ आयोगले जिल्ला निर्वाचन कार्य र जिल्ला प्रशासन कार्यमा गएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सकिने जनाएको छ अठार वर्ष उमेर पुगेकाहरूले मात्रै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ नावली दर्ता गर्न आफूलाई पायकवानी केन्द्रमा नागरिकताको प्रमाणपत्रसित उपस्थित भई नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो घर सम्पत्ति भाडामा लगाउनेलाई आजसम्म आयकर तिरिसक्न आन्तरिक राजस्व विभागले ध्यानकर्षण गराएको छ आफ्नो घर जग्गा जमिन लगायतका सम्पत्ति भाडामा लगाई आयार्जन गरिरहेका व्यक्तिहरूले आफूले प्राप्त गरेको भाडा रकमको 10% प्रतिशत हुने कर तिर्नुपर्ने कानूनी व्यवस्था छ यस्तो कर नबुझाएमा कानुनी बमोचिम कारवाही हुने विभागले जनाएको शेषबीच मंगलबारदेखि अन्तशुल्क टिकट नलागेका सुर्ती खैनी पान मसला गुडा लगायतका सुर्ती जाने पदार्थहरू बिक्री वितरण गर्न नपाइने भन्दै विभागले सम्बन्धित पक्षको ध्यान आकर्षण गराए तशुल्क टिकट नलाग वस्तु को खरीद ओसार पोसार संचय और बिक्री वितरण नगर विभाग ने अनुरोध कर नवलप्रास को तमसरिया में एक पुरुष मृत फेला पड़ेगा बालकृष्ण पंत आज बिहान मृत फेला पड़े इलाका प्रहरी का नवलपुर मृतक पंत को शब उतानो पेटी को छाती में रगत देखी लेना पोस्टमाटम कोाथमिक स्वास्थ्य केन्द्र दुमकोली रखे घटना बारे अनुसंधान भैर इलाका प्रहरी प्रहरी कालाजातिको हत्या गरेको आरोप लागेका जिम्बरलाई सफाई दिएपछि कालाजातिका मानिसहरूले अमेरिकामा प्रदर्शन चर्काएका छन् उनीमाथिको ट्रेभल मार्चिनको हत्या गरेको आरोप लागेको थियो फ्लोरिडाको एक अदालतले शनिवार सन 2012 हजार बाह्र फेब्रुअरीमा भएको एक घटनाको आरोपी जिमरम्यानलाई सफाई दिएको थियो उता राष्ट्रपति बारको बोमाले ट्राभलको मृत्यु अमेरिकाकै दुःख भएको भन्दै अमेरिकी जनतालाई न्याय र कानुनमाथि भरोसा गर्न आग्रह गरेका छन् उनले प्रदर्शनकारीलाई शान्त हुन आग्रह समेत गरेका छन् उक्त घटनाक्रमपछि अमेरिकामा जातीय मुद्दा सर्किएको छ जिमरम्यान विरुद्ध लगाएको सबै आरोपबाट मुक्त गरेपछि अमेरिकामा कालाजातिका मानिसहरू आक्रोशित भएका हुन् र वेस्ट इन्डिज विरुद्धको पहिलो दिवसीय क्रिकेटमा पाकिस्तानी अलराउन्डर सैदा अभृद्धिले आफ्नो खेल जीवनको उत्कृष्ट प्रदर्शन गरेका छन् लामो समय खराब प्रदर्शन गरेको भन्दै टिम बाहिर रहेका अफृद्धिलाई वेस्ट इन्डिज विरुद्धको खेलमा समावेश गरिएको थियो पाकिस्तान एक सय विजय भएको खेलमा अफृद्धिले सर्वाधिक छयत्तर रन बनाए भने नौ ओभर बलिङमा तीन मेन डाक्दै जम्मा बाह्र रन खर्चेर सात विकेट लिए उनको यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो पहिले पहिले ब्याटिङ गरेको पाकिस्तानले नौ विकेटको क्षतिमा दुई रन बनाएको थियो पाकिस्तानका लागि अफ्रेदीले पचपन्न बलमा पाँच छक्का र छ चौकाको मद्दतमा छयत्तर रन बनाए कप्तान बेसोवाह उल्लकले बाहन रन जोड्नु बाहेक अरू ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् दुई सय पच्चिस रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिजका ब्याट्सम्यान अफ्रिधि सामुनिह देखिए वेस्ट इन्डिज एकचालिस ओभरमा मात्र अन्ठानब्बे रनमा समेटियो पाकिस्तानी सबै खेलाडी आइतबारको खेलमा रोजा बसेका थिए रमजान महिना भएकाले धेरैले खेलावधिमा पानी समेत खाएनन् जसँगै पाँच एक दिवसीय पाकिस्तानले एक शून्यको अग्रता लिएको छ वेस्ट विश्व यात्रामा पाकिस्तानले थप चारवटा एका दिवसीय र दुईवटा ट्वेन्टी ट्वेन्टी खेल्नेछ दोस्रो एका दिवसीय मंगलबार हुनेछ